धारा तीस सांस्कृतिक जीवन मनोरंजन विश्राम तथा खेलकूद में सहभागिता एक पक्ष राष्ट्रहरू अन्य व्यक्तिहरू सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई सांस्कृतिक जीवनमा सहभागी हुने अधिकार भएको स्वीकार गर्छन् र पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूले देहाय बमोजिमका कुराहरू गर्न पाएको सुनिश्चित गर्न सम्पूर्ण उपायहरू अवलम्बन गर्नेछन् पहुँच योग्य ढाँचाहरूमा सांस्कृतिक सामग्रीहरूमा पहुँच उपभोग गर्ने पहुँच योग्य ढाँचाहरूमा टेलिभिजन कार्यक्रम चलचित्र नाटक र अन्य सांस्कृतिक क्रियाकलापहरूमा पहुँच उपभोग गर्ने नाट्यशाला सङ्ग्रहालय सिनेमा हल पुस्तकालय पर्यटकीय सेवा जस्ता सांस्कृतिक कार्यक्रम वा सेवाहरू सञ्चालन गर्ने स्थानहरूमा पहुँच उपभोग गर्ने तथा सम्भव भएसम्म राष्ट्रिय सांस्कृतिक महत्त्वका स्मारक र स्थलहरूमा पहुँच उपभोग गर्ने दुई अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको व्यक्तिगत फाइदाका लागि मात्र नभई समाजको वैभवताका लागि समेत उनीहरूको सृजनशील कलात्मक तथा बौद्धिक आन्तरिक क्षमताको विकास तथा उपभोग गर्ने अवसर प्राप्त गर्न सक्षम बनाउन पक्ष राष्ट्रहरूले उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् तीन बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार संरक्षण गर्ने कानुनले अपाङ्गता भएका व्यक्तिहरूलाई सांस्कृतिक सामग्रीहरूमा पहुँच गर्न अनुचित वा विभेदकारी अवरोधहरू सृजना नगरेको सुनिश्चित गर्न पक्ष अन्तर्राष्ट्रिय कानुन बमोजिम सम्पूर्ण उपयुक्त कदमहरू चाल्नेछन् चार अन्य व्यक्तिहरू सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरू पनि सांकेतिक भाषा तथा बहिरा संस्कृति लगायत विशेष सांस्कृतिक तथा भाषिक पहिचानको मान्यता र सहायता पाउने हक राख्नेछन् 5. अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिहरू सरह समान आधारमा मनोरञ्जनात्मक विश्राम Ka bhaiiko, haru, तथा खेलकुदका क्रियाकलापहरूमा सहभागी हुन सक्षम बनाउने अभिप्रायले भएको देहायका उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् सम्पूर्ण तहहरूमा मूल खेलकुद क्रियाकलापमा अपाङ्गता भएका व्यक्तिहरूको सम्भव भएसम्म सहभागितालाई प्रोत्साहित तथा प्रवर्धन गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता विशेष खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलापहरू आयोजना गर्ने विकास गर्ने तथा त्यसमा सहभागी हुन पाउने अवसर उपलब्ध भएको सुनिश्चित गर्ने तथा यस उद्देश्य प्राप्तिका लागि अन्य व्यक्तिहरू सरह समान आधारमा उपयुक्त प्रशिक्षण तालिम र स्रोतहरूको व्यवस्थालाई प्रोत्साहित गर्ने अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद मनोरञ्जनात्मक र पर्यटकीय स्थानमा पहुँच भएको सुनिश्चित गर्ने विद्यालय प्रणालीभित्रका क्रियाकलापहरू लगायत अन्य नाटक मनोरञ्जन विश्राम खेलकुद क्रियाकलापहरूमा अन्य बालबालिका सरह अपाङ्गता भएका बाल पहुँच भएको सुनिश्चित गर्ने मनोरञ्जनात्मक पर्यटकीय विश्राम वा खेलकुद क्रियाकलापका संस्थाहरूमा संलग्न व्यक्तिहरूबाट अपाङ्गता भएका व्यक्तिहरूले सेवामा पहुँच पाएको सुनिश्चित गर्ने